बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीद्वारा आह्वान बहुमती प्रक्रिया लागि समर्थन जुटाउन काङ्ग्रेस र माओवादी गृह कार्य तीव्र बनाउँदै सर्वोच्च अदालतका लागि नवनियुक्त ग्यार एघार जना न्यायाधीशद्वारा शपथ ग्रहण बाइस देशका लागि प्रस्तावित राजदूतको सुनवाई भोलिदेखि हुने टर्कीका राष्ट्रपति तयबको समर्थनमा जर्मनीमा विशाल र्याली अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट र ओलम्पिकमा रुसका दुई सय पचास खेलाडी सहभागी हुने प्रभावी सूचना का यूनिटी खबर नमस्कार फिरकुंसी मोड्युलेसन को बयाानब्बे दशमलव दुई मेघाज र इंटरनेट अनलाइन में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भई रख दिवस तीन बजी को यूनिटी खबर में स्वागत है म प्रतीक्षा धामी राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुभएको छ संविधानको धारा दुई सय अन्ठानब्बेको राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको छ यसअघि राष्ट्रपतिले संविधानको धारा दुई सय अन्ठानब्बेको अनुसार सहमति सरकार गठनका लागि दिनुभएको साथ दिने समय आइतबार गुज्रिएको थियो सोमबार दिउँसो तिन बजे बस बैठकमा बहुमती सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको पत्र सभामुखले पढेर सुनाउनु हुनेछ सोमबार बैठकले प्रधानमन्त्री चयनको कार्य तालिका तय गर्ने सचिवालयले सा। प्रधानमन्त्रीको उम्मेद्वारी दर्ता लगायतको निर्वाचन तालिका तोक्नेछ सा। संसद सचिवालयले पर्सि बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ राजनीतिक घटनाक्रम आकस्मिक रूपमा परिवर्तन नभएमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार प्रधानमन्त्रीमा चुनिनुहुनेछ बहुमती प्रक्रियाका लागि समर्थन जुटाउन काँग्रेस र माओवादीले गृह कार्य तीव्र पारेका छन् सर्वोच्च अदालतका लागि नवनियुक्त एघारजना न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् शीतल निवासमा गरिएको विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधान न्यायाधीश सुशीला कार्कीले उनीहरूलाई शपथ गराएकी हुन् सर्वोच्चको न्यायाधीशमा शपथ लिनेहरूमा पुनरावेदन अदालतका मुख्य न्याधीश दीपक कुमार कार्की केदार प्रसाद चालिसे शारदा प्रसाद घिमिरे मीरा खड्का विश्वप्रसाद श्रेष्ठ ईश्वर प्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टाई रहेका छन् त्यसै गरी वरिष्ठ अभिवक्ता हरिकृष्ण कार्की अनिल सिन्हा प्रकाश मानसिंह राउत र सपना मल्लले पनि न्यायाधीशमा शपथ लिएकी हुन् न्याय परिषदले सिफारिश गरेको उहाँहरूको नाम संसदीय सुनवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्ति गरेकी हुन् एघार न्यायाधीशको नियुक्तिसँगै सर्वोच्चमा न्यायाधीश प्रधान न्यायाधीशसँगै स्थानीय न्यायाधीशको संख्या बीस पुगेको छ यस्तै पहिलोपटक सर्वोच्चमा महिला न्यायाधीशको संख्या तीन पुगेको छ संसदीय सुनवाई विशेष समितिले बाइस देशका लागि सरकारको प्रस्ताव गरेको राजदूतको सुनवाई भोलिदेखि गर्ने भएको छ समितिले मंगलबार बिहान बस्ने पहिलो बैठकमा उजिरीकर्तासँग छलफल गर्ने र दोस्रो बैठकबाट सुनवाई थाल्ने निर्णय गरेको समिति सदस्य अनिता कुमारी परिवारले जानकारी दिनुभयो सरकारले गएको वैशाख बाइस बाइस देशका लागि राजदूत तथा स्थान प्रतिनिधि सिफारिस गरेको थियो बाइस मध्य आठजना परराष्ट्र सेवाबाट छन् भने बाँकी राजनैतिक भागभण्डका आधारमा सिफारिस गरिएको छ मंगलबार सुनईका लागि परराष्ट्र सेवाका चार जनालाई बोलाएको परिवारले जानकारी दिनुभयो यस्तै समितिले राजदूतको संसदीय सुनाइ नभई एग्रिमो नपठाउन सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ सरकारले प्रस्तावित राजदूतको सुनाइ नै नभई एग्रिमो पठाउने निर्णय गरेको खुलासा भएपछि सोमबार समितिले मुख्य सचिव सोमलाल सुवेदीलाई बोलाएर सोधपूछ गरेको हो सुवेदीले सुनवाई समिति नबनेका बेला एग्रिमो पठाउने निर्णय भए पनि कार्यान्वयन नभएको जानकारी गराउनु भएको थियो नेकपा <गणागागागागागागागागागागागागागागागागागागागागा�> एमाले बहुमत प्रधानमन्त्रीको उम्मेद्वार नेकपामा नेकपा मालेका महासचिव एवं वर्तमान सरकारका उप प्रधानमन्त्री सिपी मैनालीलाई बनाउने सम्भावना बढेको छ माओवादी केन्द्रका अध्यक्ष पुष्प पुष्पकमल धाल प्रचण्डसँग प्रतिस्पर्धा गराउन वामदेव गौतम सुभाष चन्द्र नेमाङ चित्रबहादुर केसी र मैनालीको चर्चा भए पनि मैनालीले सम्भावना बलियो देखिएको एमाले एकताले जानकारी दिनुभयो एमाले मैनालीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउनुमा खास केही कारण रहेको ती नेताको भनाइ छ झापा विद्रोहका अगुवा मैनाली एमालेको माओ पार्टी मालेको संस्थापक नेता एवं पार्टी अध्यक्ष केपी शर्माओलीका सहयोग सहयोद्धा हुनुहुन्छ ओलीकै प्रस्तावमा उहा वर्तमान सरकारमा प्रधानमन्त्री बन्नुभएको हो त्यसो त मैनालीलाई उम्मेद्वार बनाउनुमा एमाले पार्टी एकीकरण समर्थन समेत रह हेरेको छ विचार र एजेन्डा एउटै भए पनि सानो दलका रूपमा स्थापित माले एमालेसँग एकीकरणका लागि तयार भए पनि ठोस आकार लिन सकेको छैन त्यसलाई पूर्णता दिन पनि एमाले मैनालीलाई मैदानमा अघि सार्न लागेको हो ख़बर जर्मनी कोलन कुल, शहर में टर्की राष्ट्रपति सीरेप तयेब अर्दोगान को समर्थन में विशाल राली निकाल दुई मूलूक बीच राज बेला दसों हजार को प्रदर्शन करदर्शन में पैंतीस हजार भा बहभागिता सह रहें जर्मनी का संचार मध्यम अर्दोगान ने दुई हप्ता अगी टर्की विफलुका बारेमा कोलनमा लिखित सम्बोधन गरेका थिए तर जर्मनीको संवैधानिक अदालतले अर्दु गानाको भाषणको प्रसारणमाथि पर्ष, मा, रोक लगाएको थियो तर जर्मनीले भने यसको उचित जवाब जवाफ पनि दिन सकेको छैन जर्मनीमा टर्किस मुलुकका 30 लाख मानिस रहेको अनुमान गरिएको छ यिनीहरू मध्ये धेरैले अघिल्लो चुनावमा अर्दु मत दिएका थिए अफगानिस्तानको राजधानीका काबुलमा शक्तिशाली विस्फोट भएको छ विदेशीलाई लक्षित गरी विस्फोट गराएको हो विदेशीहरू बस्ने गरेको घरको कम्पाउन्डमा लहरी बम विस्फोट गराएको हो विस्फोटमा चारजनाको संलग्नता रहेको आकांक्षा गरिएको छ तालिबानले घटनाको जिम्मेवारी लिएको छ बम विस्फोट गराए लगत्तै गोलीको चलेको आवाज समेत सुनिएको प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालेका छन् <गणीव> ओलम्पिकमा रुसका कम्तीमा दुई सय पचास खेलाडी सहभागी हुन पाउने भएका छन् अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइसिओको निर्देशन अनुसार खेलकुद सङ्घका विश्व संस्थाहरूले अलग अलग मापदण्ड तय गर्दै यी खेलाडीहरूको सहभागिता निश्चित गरेका हुन् यसपटक रुसी खेलाडीहरूको लागि विशेष टोपिङ परीक्षणको व्यवस्था गरेको छ समग्र रुसी टिमको सहभागिता बारे आयु आइओसीले निर्णय गर्न बाँकी रहे पनि विभिन्न खेलका दुई सय पचास खेलाडीलाई सहभागिताका लागि स्वीकृति प्रदान गरिसकेको छ यसले रिक्सका भने सम्पूर्ण विधाका खेलाडी प्रतिबन्धित छन् रुसका खेलाडीको प्रदर्शन बढाउन व्यापक मात्रामा प्रतिबन्धित शक्तिबद्ध औषधिको प्रयोग हुने गरेको र यसलाई राज्यले नै प्रायोजन र प्रोत्साहन गर्ने गरेको खुलासा भए पनि विश्वभर सनसनी मचिएको थियो केही राष्ट्र तथा खेलकुद सङ्घहरूले समग्र रुसी टोलीलाई ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाउनुपर्ने माग गरे, गरे पनि आइ भने खेलाडी सहभागी गराउने वा नगराउने भन्ने जिम्मा सम्बन्धित खेलकुद संघहरूलाई दिएको छ र यो ओलम्पिक यही शुक्रबार ब्राजिलको रियोदी यो सँगै दिउँसो तिन बजेको खबर सकिएको छ अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक बहुमती सरकार गठनका लागि राष्ट्रपति भण्डारीद्वारा आह्वान बहुमती प्रक्रिया प्रक्रियाका लागि समर्थन जुटाउन काङ्ग्रेस र माओवादी गृह कार्य तीव्र बनाउँदै सर्वोच्च अदालतका लागि नवनियुक्त एघारजना न्यायाधीशद्वारा शपथ ग्रहण बाइस देशका लागि प्रस्तावित राजदूतको सुनवाई भोलिदेखि हुने टर्कीका राष्ट्रपति तयबको समर्थनमा जर्मनीमा विशाल रयाली अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट र ओलम्पिकमा रुसका दुई सय खेलाडी सहभागी हुने हस्त समाचार सर्वर कर प्रविधि सहयोगी दिलदीपेश धीरे धीरे धन्यवाद त्रा समाचार रेडियो तपाई डट कम डट एनपी बाट पढ़ना रहा बेला समाचार बुलेटिन तथा कार्यक्रम सुन्न सकूने अब तजी के यूनिटी खबर सुन सकू अचार बुलेटिन मैं आज्ञा दिस् नमस्कार